नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनै साथ सुनिरहनु भएको बिहान सात बजेको अब स्थानीय समाचार विस्तारमा तीन भित्र तलब दिन्छु भनेर गरेको लिखित सहमति कारखाना सञ्चालकहरूले छ महिना बित्दा पनि पुरा नगरेपछि गैँडाकोटको भिर्कोटी कागज कारखानाका मजदुरहरू फेरि आन्दोलित हुने भएका छन् आइतबार कारखाना परिसरमा भेला भएका उनीहरूले आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् घोषित कार्यक्रमअनुसार मजदुरहरूले असार अठाइस गते काठमाडौँ गएर उनातिस गतेदेखि गोलखा गोलछा अर्गनाइजेसनको केन्द्रीय तलब नपाएकाले श्रम कार्यालय मार्फत कारखानाको जग्गा फेरि रोका गर्ने उनीहरूको कार्यक्रम छ मजदुरहरूले विक्रमसम्म दुई हजार सडसठी साल मंगिर मैनाताको तलब पाएका छैनन् सोही वर्षको फागुनदेखि उत्पादन ठप्प छ तलब माग्दै मजदुरहरूले श्रम कार्यालयमा उजुरी गर्नेदेखि सडक आन्दोलन समेत गरेका थिए आन्दोलन चलिरहँदा गएको एक्काइस गते सञ्चालक र मजदुर प्रतिनिधि बीच तीन महिनाभित्र तलब दिने सहमति भएको थियो तलब नपाएको भनेर उजुरी दिएको आधारमा श्रम कार्यालयले कारखानाको जग्गा रोक् गरेको थियो सो जग्गा फुकुवा भएको तीन भित्र सम्पूर्ण तलब भुक्तान गर्ने भनेकोमा अहिलेसम्म सहमति कार्यान्वयन भएन अखिल नेपाल औद्योगिक मजदुर संघ भेरकोटी इकाइका अध्यक्ष हेमराज खनालले भन्नुभयो सहमति भएपछि श्रम कार्यालयले चैत्र अठाइस गते कारखानाको नाममा रहेको जग्गा फुकुवा गरिदिएको छ त्यसपछि तीन महिना पुग्न पनि अब पाँच दिन मात्र बाँकी भुक्तानको सोरसार नै नगरेपछि अब आन्दोलनको विकल्प रहेन हामी फेरि काठमाडौँ गएर गोलसा अर्गनाइजेसन घेर्ने तयारीमा छौ संघर्ष समितिका संयोजक राम शर्माले हिजो आयोजित मजदुर भेलामा भन्नुभयो सो कारखाना गोलसा सञ्चालन गरेको छ पुस एक्काइस गते सहमति हुँदा गोल्छा अर्गनाइजेसनका दिवाकर गोलछा कारखानाका तर्फबाट हितेश गोलछा र राजेन्द्र कावरा सहभागी हुनुहुन्थ्यो त्यस्तै कारखानाका मजदुरहरूले समिति का नौ जना पनि सहभागी थिए देशका तीन ठुला मजदुर सङ्गठनका उपाध्यक्षहरूको रोहबरमा सम्झौता भएको थियो चीन सरकारको सहयोगमा विक्रमसम्म दुई हजार बयालिस सालमा बनेको कागज कारखाना सरकारले विक्रमसम्म दुई हजार उनापचास सालमा निजीकरण गरेको हो निजीकरण पछि गोलछा समूहले उद्योग चलाउँदै आएको छ कारखानाले दैनिक असी टन कागज उत्पादन गर्दथ्यो जुन नेपालमा खपत हुने कागजको एक चौथाइ हिस्सा पनि रहेको थियो राज्यका तर्फबाट सहयोग पाउन नसक्दा माछा पालक कृषकले राम्रो आमदान लिन नसकेको गुनासो गरेका छन् पछिल्लो समय माछा पालन पेसामा धेरैको आकर्षण बढेको छ यद्यपि प्रविधि र उपकरणको अभावमा उत्पादकत्व न्यून हुँदा कृषकहरूले कम मात्र आमदानी लिन सकेका छन् कतिपयले त उर्वर बाली हुने खेत मासेर पोखरी खनेकोमा पछुत समेत गरेका छन् छिमेकी देश भारतमा प्रति हेक्टर प्रति वर्ष दस टन औषध माछा उत्पादन गरे पनि नेपालको औषध उत्पादन तिन टन मात्र छ उत्पादनसँगै उपभोग पनि नेपालमा सरकारी विकास केन्द्र भण्डाराका प्रमुख शङ्कर प्रसाद दाहालले बताउनु भयो यद्यपि भारतमा औषध खपत चार किलो भएको दाहालले बताउनु भयो सरकारी तबरबाट माछालाई कृषिको एउटा अङ्गको रूपमा लिएर सामान्य प्राविधिक सहयोग मात्र दिँदै आइएको छ यद्यपि भारतमा माछाको छुट्टै विभाग छ जसबाट कृषकहरूले प्राविधिक आर्थिक लगायतका सबै सहयोग पाएका छन् बजार व्यवस्थित र विस्तार गर्न राज्यका तर्फबाट भारतमा ठूलो सहयोग माछाको स्वास्थ्य अवस्थादेखि प्राविधिक ज्ञान हुँदै आवश्यक उपकरण सरकारी तबरबाट उपलब्ध गराउन सकि उत्पादकत्व बढाउन सकिने नेपाल महस्य व्यवसाय संशोधनका अध्यक्ष जोगेन्द्र महतोले बताउनुभयो सहस दाना छैन बजार व्यवस्थित छैन पोखरी व्यवस्थापन छैन उपकरण छैन कसरी उत्पादन बढ्न सकिन्छ महत्वले प्रश्न गर्नुभयो पूरै सरकारी सहयोगबाट नेपालमा भन्दा तीन गुणा बढी उत्पादन लिन सकेको भारतको माछासँग प्रतिस्पर्धा गर्न नेपाली कृषकले नसक्दा निराश बन्नु परेको उहाँको भनाइ छ सरकारी तवरबाट सहयोग पाई प्रविधिको विकास गर्न सकिने र उत्पादन बन्ने नेपाल मत्स्य व्यवसाय सङ्घका केन्द्रीय महासचिव अम्बिका अधिकारीको भनाइ छ नस्ल सुधार गरेर नयाँ प्रविधिमा जान सके उत्पादन बढ्ने कृषकहरूको भनाई छ चिदुनको कठार गाविसमा रिक्त सचिव पदपर्ती नहुदा दैनिक प्रशासन संसानमा समस्या आएको छ सो गाविसमा सचिव नहुदा छिमेकी कुमरोज गाविस सचिवले जिम्मेवारी एस अघिका सचिव वेद प्रसाद बजगाई बडुवा भई जिल्ला विकास समिति गएपछि छिमेकी कुमरूज गाविस सचिव राजेन्द्र मैनालीले जिम्मेवारी सम्हाल्दै आउनु भएको हो दुईवटा गाविसको काम सम्हाल्दा दैनिक प्रशासन चलाउन गाह्रो परेको कुमरोज गाविसका सचिव मैनालीले बताउनुभयो सचिव मैनालीले बिहान बेलुकाको समय कठार गाविस र दिउसोको समय कुमरोज गाविसमा दिँदै आउनु भएको छ जिम्मेवारी लिँदा काम गर्न गाह्रो हुँदा पनि जनताको समस्यालाई मनन गरी काम गरिरहेको उहाँले बताउनुभयो बेबारिसे सब व्यवस्थापन गर्ने जिम्मा भरतपुर नगरपालिकाको हो तर बेबारिसेस सब व्यवस्थापनका लागि ठाउँ नभएपछि भरतपुर नगरपालिका यतिखेर अप्ठ्यारोमा परेको छ शब व्यवस्थापन गर्न भरतपुर नगरपालिकाको स्वामित्वमा उपयुक्त जग्गा नै नभएको सही कार्यालयका इन्जिनियरहरू बताउँछन् कुनै समय पोडेको सहयोगमा नारायणी पुलमाथिबाट बेबारिसे शव फालिने गरिन्थ्यो जनस्तरबाट यसको व्यापक विरोध भएपछि स्थानीय सामुदायिक वनमा शव गाडिने गर्न थालियो सामुदायिक वनमा पनि किचलो भएपछि भनपा अहिले नयाँ ठाउँको खोजीमा छ खोजी गरेर पनि सब व्यवस्थापन गर्न उपयुक्त ठाउँ भने अभाव नै छ सबै सा। क्षेत्र सामुदायिक वन वा अन्य सङ्घ संस्थाको स्वामित्वमा छ वनपाका इन्जिनियर विराट घिम्रेले भन्नुभयो स व्यवस्थापनका लागि गाड्नुपर्ने हुन्छ जसका लागि हामीसँग उपयुक्त ठाउँ नै छैन केही समय स्थानीय सामुदायिक वनको सहकारीमा काम भए पनि यसले दीर्घकालीन रूप भने लिन सकेन जिल्ला विकास समिति अन्तर्गत पर्यटन क्षेत्रको विकासमा छुटिने बजेट पारदर्शिता नभएको पर्यटन क्षेत्रमा काम गर्दै आएकाहरूले बताएका छन् जीविसबाट पर्यटन क्षेत्रको विकासका लागि वर्षनी लाखौँ बजेट छुटिने गर्छ गर तर उक्त बजेट प्रभावकारी क्षेत्रमा खर्च नहुने गरेको पाइएको छ सामान्य तालिम र घुमफिर गर्दैमा बजेट सकिने गरेको छ जिल्लामा दर्जनभन्दा बढी पर्यटकीय सम्भावना बोकेका ठाउँहरू छन् जीविस र पर्यटन क्षेत्रमा काम गर्दै आएका सङ्घ संस्थाले कुनै चासो जनाएका छैनन् जिबीसले पर्यटन विकासमा कुन क्षेत्रमा कति बजेट खर्च हुन्छ भनेर अहिलेसम्म हिसाब किताब सार्वजनिक गर्न सकेको छैन जिबिसले पर्यटन विकासमा यो काम गर्यो भन्ने छैन चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप कान्त मैनालीले भन्नुभयो पर्यटन विकासमा छुटिने बजेटमा समेत पारदर्शिता छैन उहाँले जीविसँग पर्यटन क्षेत्रमा छुटिने बजेटका बारेमा हिसाब किताब सार्वजनिक गर्न माग गरे पनि सार्वजनिक नगरेको बताउनु भयो अघिल्लो वर्ष दस लाख रुपियाँ बजेट पर्यटन क्षेत्रको विकासका लागि छुटिएको थियो थियो तर त्यो बजेटबाट के काम भयो भन्ने कुरा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई थाहा नै छैन त्यस्तै यो वर्ष 6 लाख बजेट छुट्टिए पनि होमस्टे तालिम ब्रोसर र होर्डिङ बोर्ड बनाउँदैमा सकिएको जीविसले जनाएको छ जिल्लामा प्रशस्त पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकास गर्न सकियो भने लाखौँ रुपियाँ भित्राउन सकिन्छ त्यस्तै स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न सकिन्छ तर जीविसले पर्यटन क्षेत्रमा सक्रियतापूर्वक काम नगर्दा वर्षनी पर्यटन विकासका लागि छुट्टिने बजेट घट्दै गएको छ गाउँ क्षेत्रमा पर्यटकीय सम्भावना बोकेका ठाउँहरू धेरै भए पनि बजेट सहरी क्षेत्रमा बिना उपलब्ध खर्च गर्दैमा सकिन्छ यो वर्ष छुटिएको बजेट हामीले मुख्य रूपमा होमस्टे तालिम दिनमा खर्चिएका छौँ जीविसका पर्यटन अधिगत राजेन्द्र सुबेदेले भन्नुभयो सबैको समन्वय भए पर्यटन क्षेत्रको विकास गर्न सकिने थियो झंडे डेढ़ महीना अगिदेखी हराइक चितवंकी सपना पौडे को शब काठमंड भेटिग त्रिदुवन भरतपुर नवौकी बिस वर्षीय पौडेलको सब काठमाडौँ ओम बहालको खाली जग्गामा बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ काठमाडौँको जडीबुटीमा बयालिस दिनदेखि बेपत्ता रहेको प्रहरीले बताएको छ सपनाको हत्यामा संलग्न रहेको आशंकामा उनीसँगै काम गर्ने अमरसिंह चालिसलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर हनुमान जनाएको छ बाट ग्रसित भ निधन भ कैंसर अशुता चेर प्रदान कर क्यान्सरका <गोगारी। गोगारी> कारण बर्दिया राजापुर एक्का कृष्ण प्रसाद जैसीको मृत्यु भएपछि उनको आफन्तले हिजो अस्पताललाई एक थान व्विल चेयर प्रदान गरेका हुन् अस्पतालमा आयोजित कार्यक्रममा कृष्ण प्रसादकी श्रीमती निर्मला देवी जैशी र छोरी सुमन गेवालीले अस्पतालका कार्यकारी निर्देशक डाक्टर लक्ष्मीनारायण सिंहलाई प्रदान गरेका हुन् क्यान्सरको अन्तिम अवस्थामा रहेपछि उनलाई हस्पिटलमा राखिएको थियो हस्पिटलमा क्यान्सर भई अन्तिम अवस्था भएकाहरूलाई सेवा दिने गरिन्छ सो अवसरमा कार्यकारी निर्देशक लक्ष्मीनारायण सिंहले बिरामीको आफन्तले देखिएको सद्भाव सहयोगले नै अस्पताल सदैव अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो नवलप्राशी में वार्षिक साढ़े दुई अर्ब मूल्य बराबर को दूध उत्पादन भई बिक्री होने पशुपालन व्यवसाय में नवलप्राशी धे अगी भले दूध को उत्पादन बड़ी को जिला पशु सेवा कार्य पशु चिकित्सक उत्तम आचार्य नवलप्राशी में वार्षिक छहत्तर हजार मैट्रिक टन दूध उत्पादन भई बिक्री वितरण हुने गरेको आचार्यको भनाइ छ जिल्लाको मुकुन्दपुर गाविसमा सबभन्दा बढी दुध उत्पादन हुने गरेको छ दुध उत्पादन बढाउन हरियो घाँस उत्पादनमा किसानलाई प्रोत्साहन गर्नका लागि बिउ उपलब्ध गराएको पशु सेवा कार्यालयका प्रमुख शङ्कर शाहको भनाइ छ शा। अब पालो अर्पणजना आवाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छ प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न निश्चितको राजनीति गर्न नहुने पूर्व राजा ज्ञानेन्द्र शाहको भनाइप्रति तपाई के भन्नुहुन्छ ए सही विश्लेषण बी दलहरूलाई चुड्याउने बोली र सी चर्चा कमाउने मेसो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 पालो ट्राफिक खबर को नाराणगढ़ बीरगा सड़क खंड खुला नानगढ़ मोगलिन काठमांडो मोगलिन दमली पोखराम नानगढ़ सड़क खंडलास प्रिंट रत्नगर एक मोबाइल नंबर अंठानब्बे सात सौ तिरचाली खबर खबरसंगे हमी स्थानीय समाचार को अंत्य में गांव में कने घटना दुर्घटना घटे अवजनिक चाशो का विषय में कई कार्यक्रम को आयोजना करानकारी कर जानकारी कराने हम फोन नंबर शून्य छपन्न पांच तिरसठी दुई सौ पच्चीस पांच त्रिसठी तीन सौ तीस फैक्स नंबर शून्य छपन्न पांच त्रिसठी तीन सै तीस तपाय ईमे ईंटरनेट अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्फसँगै इन्टरनेट अनलाइन संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पणार सकियोज नमस्कार